स्वागत गर्न चाहन्छु आज पनि हामी तपाईँलाई भेट्नको लागि उपस्थित भइसकेका छौँ प्रविधि कक्षमा हुनुहुन्छ मिठो धुनबाट तपाईँले अर्कल पनि काटिसक्नु भएको छ कि साँझको साथ बजिसकेछ भनेर पक्कै पनि साँझको साथ बजिसकेको छ अनि अर्को साँझको व्यवसाय तपाईँको माझमा आइसकेको छ आज पनि निकै नै मिठा मिठा लोक भाकाहरूको साथमा तपाईँलाई भेट्नको लागि यो साँझको बेला हामी आइसकेका छौँ र तपाईँ पनि आउनुहोला आउनुहोला तपाईँ आउनको लागि दुईवटा बाटो आज पनि हामीले खुल्ला गरिसकेका छौँ शून्य र शून्य तपाईँको लागि खुल्लै छ ड्र अनि त्यस पछाडि एकैछिन भए पनि तपाईँ म अनि हामी सबैजना मिलेर मिठा मिठा लोक भाकाहरू सँगै रमाइलो गर्नुपर्छ यति बेला पनि अर्पण शुभ साहजको व्यवसायमा पहिलो सहभागी सा साथी आइसक्नु भएको सा, छ म उहाँलाई ढिला नगरीकन स्वागत गर्छु नमस्कार।, नमस्कार नमस्कार बोल्दै हुनुहुन्छ हजार नमस्कार क्या कल्पना जी तुम्हारे किन होला है खालि आज भोलि आवाज मात्र सानो आउँछ मैले त एकदम ठुलो बोलिरहेको छु ल ठिकै छ मेरो अनि कल्पनाजी शुभ साझमा ए भने पछाडि लोकगीत सङ्गीतलाई माया गर्नुहुन्छ हाम्रो कल्पनाजी ठिक छ हामी यस पछाडि एउटा मिठो रमाइलो भाग राख्छौँ तपाईँको लागि क कसलाई सम्झिनुहुन्छ कल्पनाजी हुनुहुन्थ्यो यति बेला जुट पानीबाट आउनु भएको थियो र सुसाईमा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार हेलो नमस्कार ल ठिकै छ केही समय अब त्यस्तै गर्नुहोस् के गर्ने अलिकति प्रविधिले साथ दिएको छैन बनाउने कोसिसमा चाहिँ हुनुहुन्छ साथीहरू सबैजना है कहाँबाट को बोल्दै हुनुहुन्छ लक्ष नचिने त कुरै छैन नि हाम्रो लक्ष्मीजीलाई है अनि खाना भयो कि भएको छैन मेरो पनि भएको छैन समय हुँदैछ नि त है ल ठिकै छ यति मजाले बोलाउनु भयो मलाई त कस्तो आमाउ लाग्यो अरे क्या ल कुनै दिन मिलाएर नि त है अनि आज अरू पनि शुभ मार्फत लक्ष्मीले सम्झिनेको कसलाई हुन्छ लक्ष्मी रेडियो सुन्दै गर्नु होला है त नमस्कार लक्ष्मीजी हुनुहुन्थ्यो यति बेला जुटपानीबाट आउनु भएको थियो र यति बेला अर्को र सो आजको व्यवसायमा तपाईँको लागि भर्खरै बजारमा आएको निकै नै रमाइलो भाका राख्छु रामजी खाँडेर ज्योति मगरको आवाज रहेको भाका जिम्मल भाउकी छोरी भेट आयोसीको रातमा छोरीको माया काली छोकी गोरी नै ठातामा भेट आयो औसीको रातमा झिम्बल मौकी छोरी मा लाको हाया गोरी आधा रोम ल्या ली चौकी कुनले मनको दुखो कालो ंगा भो जिम्मा बाबकी छोरी छोरी छो में जिम्मा बाबकी छोरी को माया काले छोकी गोरी सांचु ना तो कह हो रिम्बल बहु के छोरी निके नमाइल भाग त सुनीस अर्पण सुबह आज को व्यवसाय तुम्हारा ती लोकप्रिय रेडियो रेडियो अर्पण एक सौ चार थोड़ा पांच मेघे हर्समा रही ये बेला तट अनलाइन को डब्लू डब्लू डब्लू डट रेडियो अर्पण डट कम लगइन कर विश्व को जनसुक गुणाट सुनी राख् लोकगीत संगीत को बजार में सबै खालका गीत सङ्गीतलाई तपाईँको माझमा राख्छौँ र आज पनि मैले विशेष गरी यस्तै रमाइलो रमाइला लोक भाकाहरू लागि लिएर छु र तपाईँ पनि आउन चाहनुहुन्छ यिनै लोकभाका सँगै चाहनुहुन्छ यो साँझको बेला यो थोरै समय हामी बिताउन चाहनुहुन्छ भने आउनुहोस् दुईवटाबाट तपाईँको लागि खुल्लै कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार बदन अधिकारी, खबर? खबर, कता खाना, हुँदैन र पगानु हुन्छ आउदैन र फोटो अनि <laughs> ठीकै छ सिक्नु पनि पर्छ कहिलेकाहीँ अपरजट पर्न सक्छ नि त फेरि हे अ हजुर अनि बदन जी हजुर आज अरफुन शुभ सन्ज मारफ त यहाँले समझिनै के कसलाई स्पेशल त मे कालीका लागि के हजुर मिसेस शोमस भने जान्छु अहा अनि हजुरको लागि धन्यवाद हजुर बिष्णु दादाका लागि हजुर अनि हिरेन दाइको लागि अनि रमेश अंकल हिरा आन्टी हजुर र मन्काउने फिनिसङको सम्पूर्ण स्टाफलाई उहु बदन दन अधिकारी हुनु आउनु भएको थियो निकै नै माया गर्नुहुन्छ बदनजीले गर्नुहुन्छ सबैजनाले गर्नुहुन्छ भन्न खोजिया चाहिँ मैले होइन तपाईँ सम्पूर्णले माया गर्नुहुन्छ त्यसैले त हटफण सुबसाजको व्यवसायलाई यति साथ मिलेको तपाईँको यति अगाडि बढेको छ कि तपाईँको यस्तै साथ पाइराख्यौँ भने हटफण सुझको व्यवसाय हामी भोलिका दिनहरूसम्म पनि तपाईँको माझमा राखिने राख्नेछौँ यति बेला भने कोही साथी हुनुहुन्छ लाइनमा म उहाँलाई स्वागत गर्छु नमस्कार हेलो हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ यहाँ कसो भए नाम चिन्नु पर्ने हो भनिदिनु कति हराउनु हुन्छ कि किन हो र यस्तो विधि हराउनु भएको मोबाइलै लगेर फालिदिउँ रिस उठ्छ फोनमा लागेर ल ठिकै छ केही छैन जे होस् माया गर्नु भएको छ त्यो जे होस् अनुभव चाहिँ गर्न सकिन्छ कि कसैलाई फोन हानिराख्दाखेरि लागेन भने अलिकति दिगदार पनि त लाग्छ नि है तर त्यस्तो चाहिँ नभार्नुहोस् रेडियोको भोल पनि ठुलो बनाउनुहोस् अनि फोन गर्नुहोस् यदि फोन लागेन भने पनि गीत सुन्नुहोस् पक्कै मोड फ्रेस हुन्छ है अनि आज अर्पण शुभ चाह मार्फत सपनाले सम्झिनेको मेरो साथीहरू सैलिना केसाङ अनि सञ्जना अनि या मेरो भाउजू हुनुहुन्छ कि पद्मा राणा मगर उहाँलाई स्पेसल सम्झाउन चाहन्छु अनि मलाई चिन्नु सपना छ भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई नमस्कार सपना हुनुहुन्छ यति बेला जुटवानीबाट आउनु भएको थियो तपाईँ पनि आउनुहोस् दुईवटाबाट तपाईँको लागि पनि हो शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य यति बेला भने अर्को शुभसाजको व्यवसायमा फेरि पनि अर्को एउटा निकै नै चर्चित भाका लागि राख्न चाहन्छु नेपाली लोकगीत सङ्गीतको बजारमा केही समय अगाडि निकै चर्चामा रहेको भाका कुरेन्द्र विका र विष्णु माझीको आवाजमा बिर्से बाबुआमा जा पानी गयो तिन् घरी घरे तिमी समझे बिर्से बाबू आई समझे बीर्से बाबू आमा कहीं तीर्सुला तिम्रो समझना लाई सम्झेर बिरसे बाबु आमलाई सम्झेरा बिरसे बाबु आमा बा, कहिले कै, कै त बिर्सिन्छु आफैलाई तिमो सम्झना तिमलाई सम्झेरा बिरसे बाबु आमा बा, कहिले To be the same to our play play I'm the same time I'm the same बुवामा कहिलेकाहीँ त बिर्सिन्छ आफैलाई तिम्रो सम्झनामा निकै नै चर्चित भएका तपाईँले सुनिसक्नु भएको छ यति बेला तपाईँ अर्पण शुभ साजको व्यवसाय सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै पर्ने रेडियो रेडियो अर्पण एकछि चार थप्लु र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ मिठा मिठा लोक भागाहरू तपाईँको लागि प्रस्तुत पनि गरिराखेका छौँ अनि तपाईँको सम्झना तपाईँको आफन्तसम्म बेला यति बेलाइसक्छ मलाई हेलो कोही साथी हुनुहुन्छ हजुर पार्वतीजी के छ तपाईँको खबर गीत बजी राजहरू विष्णुजी कता गीत बज्यो हाम्रो पार्वतीजीले मेरो आवाज सुन्नु भएन है भयो सुन्नुभयो अहिले अनि जी? पार्वतीजी खाना भयो कि भएको छैन नि खाने आहा, अब ला ठिकै छ बिस्तारै खानुस्ता सुन्दै गर्नुहोस् है अनि आज कसलाई सम्झिनुहुन्छ ओकरा जिन हामीले पार्दै भोलि तिमीले नचिने सम्झिन वाला यो मेरो घरको लागि ल हुन्छ अहिले भने बिदा हुन्छ है नमस्कार पार्वती जी आउनु भएको थिए तिबेला ररपुर सुभाषको युवा शाही मा अर्को साथी पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार अत्र नमस्ते केबाट को बोल्दै हुनुहुन्छ कोराक बाटा सुनीता कोराक बाटा सुनीता अनि सुनीता हजुर के गर्नुहुन्छ नि त बाए म घरकिरे बसी बसाइ हो बस्नको अलावा के गर्न मन लाग्छ फुर्सदको समयमा फेरि लाग्यो यसरी नै माया गरिराख्नुहोस् है सधैँ अनि आज कसमा सम्झिनुहुन्छ अनि अनि को है सुनिता नमस्कार सुनिताजी हुनुहुन्थ्यो यति बेला सुबसाजको व्यवसायमा अन्तिम सहभागी साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु दिदी बोल मित्र मित्र हो। मित्र बोलेको अनि कतिको बनाउनु भएको छैन किन हो र ठिकै छ फेरि त्यो भेलबाडी आफै हटेर जान्छ अनि फेरि मित्रहरूको अनि खानपिन भयो कि आज हरुमा पहिलो पटक हो जस्तो लाग्यो मलाई एहे अँ त नि बिर्सेको छैन त मैले बिर्सिन बिर्सेको हुन लागेको छ कि धेरै समय पछाडि त्यही त म पनि बिचमा आवाज सुनेन त्यही भएर आवाज अलिकति नरो ठिकै छैन त्यस्तो भुलेको त अनि आजको त सम्झिनुहुन्छ अब नबिर्नु होला बिर्सेको छैन त्यसै गरी मेरो घर तयार अनि मेरो विदेश हुने अब एउटा साथी हुनुहुन्छ उहाँको लागि मेरो भन्ने बहिनी छु बहिनीको लागि अनि त्यसपछि गएर अहिले सबै तमान श्रोताको लागि र मलाई चिन्नुहुने चिन्नुहुने सबै यस्तो लागि हुन्छ मित्रजी आउँदै गर्नु होला अहिले भने बिदा हुन्छ नमस्कार, नमस्कार मित्रजी हुनुहुन्थ्यो यति बेला र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा आइसकेका छौँ भन्ने कार्यक्रमबाट विदा हुनुपर्छ एक दिन जेलसम्म तपाईँले अर्पण शुभ साझको व्यवसायलाई साथ दिनुभयो सुनेर बसिनुभयो कार्यक्रम अवधिभर तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु लगइन अन गरेर विश्वको जुनसुकी कुनाबाट मेसीदेखि महाकालीसम्म जहाँको हेर हेरेर तपाईँले पनि साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन सम्पर्कमा आउनुहुने तपाईँ प्रति हृदयदेखि नै आभार प्रकट गर्छु र फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु अनि यति जेलसम्मको प्राविधिक साथको लागि विष्णुलाई पनि देर धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ आजको यो रमाइलो बसाइबाट प्रतीक्षा पनि बिता हुन्छु सु। नमस्कार शुभ सन्ध्या जी अर्पण एक सौ चार थोपलो